आउनेलाई त बाह्रै मास साड आउँछ आउँछ आउनेलाई त बाह्रै मास साड आउँछ मलाई न मुखमा न बाँच्ने आउँछ आउँछ आउनेलाई त बाह्रै मास साड आउँछ हो यहीँ हो म जस्ता मजदुरहरूको वास्तविकता हो यहीँ हो म जस्ता मजदुरहरूको वास्तविकता जब जब चाड आउँछ चा, सँगै दुःखको पहाड़ आउँछ आउनेलाई त बाह्रै मास चाड आउँछ चा, मलाई नमुखमा मुखमा माड आउँछ न बाँच्ने गुल्मी खैरेनी घर भई खेर रेगिस्तान मरूभूमिमा रहनुभएका इन्धन देवी भण्डारीको मुक्त सृजनालाई स्वर्णिमप्रको बीसौं श्रृंखलाको चाबी बनाएर हाजिर भइसक्यो स्वर्णिम प्रहरको नयाँ श्रृंखला विस्तार का नमस्कार अनिवादन चौबिसै घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूको आवाज अनि ढुकढुकी बन्न सफल नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको विशुङ बसाईमा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै तपाईकै शाब्दिक सहयात्री विक्रम मार्पण यो कार्यक्रम नेपाली संचार अनलाइन रेडियो तपाईँले चाहेको बेला अनि विश्वको जुन सुखी गुनामा रहेर पनि हरेक आइतबार मेलबोर्न अस्ट्रेलियाको समय राति दस तीस बजे तथा साँझ छ नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्ट प्रयोगकर्ता तपाईले हाम्रो पात्र नेपाली क्यालेण्डर नेपाली एफएम ट्युनिङ रेडियो बीबिसी नेपाली सेवा आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेशन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ तपाईकै मनको आवाज अनुभव अनुभूति सङ्गलिएका सुन्दर साहित्यिक शब्दबाटका साहित्यका सबै विधामा रचित सृजनाहरू वाचन हुनेछन् यो कार्यक्रममा सत्यराज आचार्यको आवाजभित्र लिलु गुरूङको शब्द अनि बिबी अनुरायको संगीत यसै वर्ष घरको दूरी तपाईंका लागि कार्यक्रमको पहिलो सांगीतिक सौगात स्वरूप स्वीकार्नु यो घर को धूरी इसे भर सा घर को धूरी छावने पढ़ने थी छावने पढ़ने थी ऐसे वर्षा घर को धूरी ऐसे भर सा घर को धूरी छावने पढ़ने थी छावने पढ़ने थी खरबारी माँ गोला कहि छोड़ी दियो ओ, मेरे छे मैं नाम छोलना छोड़ी दियो अनाया से तो बाटो बाटो मोड़ी दियो घर छो को को पानी घरे छो यसैबाट ससुख्यो यसैबाट ससुख्यो जीवन दिन्छु भन्थ्यो प्रिय केमा चित्त दुख्यो जीवन दिन्छु भन्थ्यो प्रिय केमा चित्त दुख्यो जीवन दिन्छु भन्थ्यो प्रिय केमा छ त दुःख जीवनिन्छु भन्थ्यो फ्री केमाथि त दुःख को बानाले किया मालाको बा हसीनाले क सुख हुँदा लाको माख परदा छुट्यो, धनी हुन्छ बरु मालै धनी हुन्छ बरु मलाई कस्तो गल्ती भयो कस्तो गल्ती भयो माफी माग्ने मौकासम्म नदी हेरे गयो माफी माग्ने मौकासम्म नदी माफी मागने मौका सम्बा न दिए गो माफी मगने मौका सम्बा न दिए गो इस बरसा घर को दूरी इस घर को दूरी छाने पर थी छाउने परने थे घर को, घर को परने उन पपीले खरबारी उन पपी खरबारी दियो खरबारी आगो दियो परिवर्तन भए पनि नभए पनि तिमी जस्तै म परिवर्तन भए पनि नभए पनि बद्लिनेछ पक्कै एक दिन निष्ठुरी समय पनि तिमी जस्तै म परिवर्तन भए पनि नभए पनि बद्लिनेछ पक्कै एक दिन निष्ठुरी समय पनि जब हारियो आफ्नो मनको शिविरबाट आफै जब आफ्नै मनको शिविरबाट आफै जित जस्तो लाग्दै लाग्दैन कुनै विजय पनि तिमी जस्तै म परिवर्तन भए पनि नभए पनि बद्लिनेछ पक्कै एक दिन निष्ठुरी समय पनि छाप बनेर बसे हृदयमा ती घटनाक्रम छाप पनेर बसे यो हृदयमा ती घटनाक्रम हदयसम्म गरेर गयो मायाको अभिनय पनि तिमी जस्तै म परिवर्तन भए पनि नभए पनि बचलिनेछ पक्कै एक दिन निष्ठुरी समय पनि जसले पापै पाप बोकेर सारा जीवन चलाउँछ जसले पापै पाप बोकेर सारा जीवन चलाउँछ हो उसैको हुँदो रहेछ हेर्नुहोस् मित्र मङ्गलमय पनि तिमी जस्तै म परिवर्तन भए पनि नभए पनि बच्लिनेछ पक्कै एक दिन निष्ठुरी समय पनि बिन्ती मलाई सोध्दै नसोध्नुहोस् म को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 शिक्षा सूचना और मनोरंजन को भिन्न संसार संचार, संचार अनलाइन रेडियो मेलबर्न अस्ट्रेलिया द्वारा संचालित तथा नेपाल लगायत फ्रांस यूके मलेशिया, यूएसए ईंडिया विस्तार भई सकता प्रवासी प्रति लक्षित रेडियो संचार अनलाइन रेडिओ सौबीस घंटा सात प्रसारण होने छोटो अवधि में दर्जनों वार्ड जितने सफल अनलाइन रेडियो मध्य सबी गुगल उपलब नेपाली रेडियो नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको बिसौं श्रृङ्खलामा हुनुहुन्छ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै हुनुहुन्छ अनि तपाईँकै साप्तिक सहयात्री विक्रम अर्पणसँग हुनुहुन्छ यति म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु सृजना उठनकै क्रममा एउटा लघु कथा उठाउने अनुमति चाहन्छु जुरोपानी चाहेर झापा घर भैहाल काठमाडौँमा रहनुभएका दाहालको क्यान्सर शीर्षक लौकथा यो वायमा म <्याँ> <्याँ> समाचार पत्रमा समाचार पढ्दै गरेका बेला मेरा अमेरिकन साथी आइपुग्यो मलाई भेट्न मलाई प्रश्न गर्यो के गर्दैछ म्या मैले तेरिया मगरले डान्स इण्डिया डान्स कार्यक्रममा प्रथम भएको फोटो छापिएको र सो सम्बन्धमा लेखिएको समाचारको अंश उभयपट्टि फर्काउँदै देखाउँदै गर्वका साथ भने यी देखेनौ हाम्री नेपाली चेलीले अरबौं जनसङ्ख्या भएको इण्डियामा गएर डान्स कम्पिटिसनमा भाग लिन् र जितेर समेत देखाइदिन् त्यसैको समाचार पढेको नि मैले देखाएको तर्फ उसले पुलुक्क हेरेर भन्यो ए अनि फेरि उसले तुरन्तै प्रश्न पनि राख्यो उसो भए के हुन्छ त अब त्यो डान्स कम्पिटिसन जितेर ल के हुँदैन त्यसैभरि तेरियाको अभिनन्दन हुन्छ जनस्तरबाट पुरै देशवासीले उनलाई चिने विदेशमा गएर समेत आफ्नो देश र आफूलाई नेपाली हुँ भनेर चिनाउने चेली भनेर अझ चौध वर्षको उमेरमा कम्पिटिसनबाट सोह्र सोह्र लाख रुपियाँ समेत पाउने भइन् अनि यो भन्दा बढी के चाहियो मैले पनि गजक्क परेर उत्तर दिएँ मानौ तेरियाका ठाउँमा म आफैले कम्पिटिसन जितेर आएको हुँ जाइ गरेर तिम्रो राष्ट्रले दिएको होइन त उसले निचोरिएको कुरा गर्यो देलानी समय आएपछि मैले ढिप्पी गर्न छोडिनँ र थपे पखन प्रधानमन्त्री त फोक्सोमा क्यान्सर भएर उपचारका लागि अमेरिका गएका छन् अरू पनि वरिष्ठ जति बिरामी छन् अलि सञ्च होस् न अनि मैले टार्न खोजे मेरो डिप्पी देखेर ऊ अलिकति उत्तेजित हुलाजै भएर उपेक्षाको हाँसो हाँस्दै भन्यो भियो नाप्यो टर्कीमा मिस वर्ल्डको कम्पिटिसन जितेकी क्रिस्टिडाललाई धन्यवादसम्म नदिने निकम्माहरूले तेरियालाई पनि दिँदैनन् के को फुर्ती गरिराखेको र फेरि प्रश्न पनि थप्यो किन थाहा किन मेरो विचारमा तिम्रो देशमा मती र बुद्धिमा क्यान्सर लागेका मान्छे मात्र राजनीतिमा लागेको हुनुपर्छ त्यसैले उसले उत्तर दियो राजनीतिक व्यङ्ग्यात्म पनि एउटा सुन्दर लौकथाका लागि जीवन पीडित दाहालप्रति हार्दिक कृतज्ञता यति बेला तपाईकै सृजना वाचनको क्रममा राज माङला पाँच थर हाल लण्डनमा रहनुभएका स्रष्टाको ताङ्का उठाउँछु अर्को mm -hmm. जुनिमा जेसुकै भइयो चरो या मैले त यो जुनीमा सबै थोक गर्नु राज माङलाकज्यूलाई पनि यो आत्मीय साथका लागि यति बेला कालेबुङ दोस्रो सांगीतिक स्वरूप जुन रिजालको आवाजभित्र वेदकुमारी न्यौपानेको शब्द अनि चण्डीराज काफलेको शब्द मिसाउँछु थाहै छैन तपाईँका लागि कार्यक्रमको दोस्रो सांगीतिक सौगात स्वरूप गीतपछि फेरि पनि हाजिर हुने नै छौ हामी सँगै रहनुहोला थ्यौ आज नजरै दिनौ हिजोसँगै हिँडेथ्यौ आज नजरै दिनौ जान त गयौ तिमी मलाई खबरै दिनौ हिजोसँगै हिँडेथ्यौ आज नजरै दिनौ जान त गयौ तिमी मलाई खबरै दिनौ हातले छुने गर्थ्यौ मनको देउता भनी हातले छुने गर्थ्यौ मनको देउता भने आज बाहुमुनि कुल्च्याई कदरै दिनौ हिजोसँगै हिँडेथ्यौ आज नजरै दिनौ जान गयौ तिमी मलाई खबरै दिनौ तिमीले बगान भेटायो र भुल्यौ मलाई तिमीले बगान भेटायो र भुल्यौ मलाई फुल्न भनी त्यो सुक्खा बगरै दिनौ हिजोसँगै हिँडेथ्यौ आज नजरै दिनौ जान त गयौ तिमी मलाई खबरै दिनौ अंगालोभरि खुसी उमङ्ग तिमीले राख्यौ अँगालोभरि खुसी उमङ्ग तिमीले राख्यौ मलाई त्यो एकमुठी रहै दिनौ हिजोसँगै हिँडेथ्यौ आज नजरै दिनौ जान त गयौ तिमी मलाई खबरै दिनौ जय सङ्घर्ष सङ्गम दिपा डोटी तिखा सलान कतारमा रहनुभएका स्रष्टाको गजल थियो प्रवासमा नेपाली पनि सूचना र मनोरञ्जनको भिन्नै संसार अस्ट्रेलिया मेलबोर्नद्वारा 24 घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिन यहाँहरूको माझ इन्टरनेटको माध्यमबाट मोबाइल तथा कम्प्युटरमा प्रवासबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संसार अनलाइन रेडियो सुन्दै हुनुहुन्छ तपाईँ साथै डब्लु डब्लु मार्फत हामीलाई सुन्दै हुनुहुन्छ सँगै डब्लु डब्लु डब्लु डट नेपाली मार्फत यहाँले नेपाली संचार अनलाइन टिभी पनि हेर्दै हुनुहुन्छ कार्यक्रम स्वर्णिम प्रहरको विषौ श्रृङ्खलामा छौँ तपाईँका सृजनाहरू वाचन गरिरहेको छु तपाईका सुन्दर सृजनाहरू निकै धेरै आएका छन् यिनै सृजनाहरूलाई यति बेला वाचन गर्ने अनुमति चाहन्छु फेरि पनि एउटा लघुकथा उठाउने अनुमति चाहे यो, यो चरणमा रमेश गौतम पालपाली हुनुहुन्छ पाल्पाका स्रष्टाको आमाको सहारा छोराको भविष्य शीर्षको लौकथा यो बसाइमा नितेशले आठ कक्षासम्म पढ्दै थियो र उसका बाबु जनयुद्धका चपेटामा परे आमाले जसोतसो बिएसम्म पढाइन् उसलाई देशमा राजतन्त्र गएर गणतन्त्र आयो तर न त उनले कुनै सहयोग पाइन् न छोराले कुनै काम पायो एक दिन उसकी आमाले निराश मुद्रामा भनिन् नितेश तेरा बाबु जनयुद्धमा मारिए देशमा गणन्त गणतन्त्र आयो तँलाई त्यत्रो दुःख गरेर पढाए त्यसको उपलब्धि केही भएन नि बाबु भयो आमा एउटा राजा गए सयौं राजा आए सिधैका चप्पल लाएर वन पहाड हिँड्नेहरू कोही अरबपती भए कोही करोडपति भए देश बनाउने लाखौं बलिया हातहरू अरबका पसिना मरूभूमिमा पसिना बगाउन गए यो पनि त एउटा उपलब्धि हो नि खै मैले त बुझ्नै छाडे यहाँ आफ्नो मान्छे नभई केही हुँदैन आमा त्यही भएर म अमेरिका जान्छु भनेको तपाईँ मान्नुहुन्न नबुझेको पनि होइन बाबु तेरो भविष्य र मेरो सहारा कुन ठुलो हो त्यो भने छुट्याउन सकेकी छैन त विदेश गइस् भने मेरो सहारा मेटिन्छ यहाँ काम पाइस् भने तेरो भविष्य बिग्रन्छ तर एउटा कुरा बन के भने विदेश जाँदैमा भविष्य बन्छ भने केही हुँदैन बाबु दुःख पाएर बिचली भएका पनि छन् त आफै विचार गर मैले के भन अमेरिका गएपछि एक वर्षमा लगानी उठाउँछु मेरो भविष्य पनि बन्छ आमाको सहारा पनि हुन्छ भन्ने आशले भएको घर खेत बेच्यो आमालाई एक वर्षको भाडा तिरिदिएर डेरामा राख्यो बाकी पैसा दलाललाई दिएर दिएको प्रमाणपत्र च्यातेर नितेश अमेरिका गयो दलालले नक्कली भिस्सामा अमेरिका त पुर्याइदियो तर त्यहाँ उसले लुकेर बस्नुपर्ने भयो भिस्सा नहुनु भनेको दोहोरो मर्कामा पर्नु हो एक त लुकेर बस्नुपर्ने अर्को काम दिनेबाट सक्त शोषणमा पर्नुपर्ने कतै उजुरी गरोस् आफै समातिने नगरोस् निकृष्ट काम गरेर पनि पुरा नपाउनु एक वर्ष जोतिएर पनि चार पैसा बचाउन सकेन हरिया डलर टिपुला भन्ने आशा लिएको मान्छेले डलर डलर कहाँ फल्छ देख्नै पाएन बरु बिरामी भएर साथीभाइको सहयोगमा नेपाल फर्कियो यता बुढी आमा कमल पित्तले थलिएर बेहोश भएपछि घरबेटीले अस्पताल पुर्याइदिएका थिए नितेशले आमालाई त भेटायो तर उनी अन्तिम सास फेर्दै थिइन् न आमाले सहारा पाए न भविष्य बन्यो केही मार्मिक लघकथाका लागि रमेश गौतम पालपाली ज्यूप्रति पनि हार्दिक कृतज्ञता यति बेला तपाईँकै सृजनाहरू बढिरहेको छु थुप्रै सृजनाहरू छन् मसँग यतिखेर पनि तपाईँकै सृजना वाचन गर्ने अनुमति चाहन्छु रूबेन mm -hmm. पुन मगर हुनुहुन्छ बाक्लुङका श्रृष्टा उहाँको गीत यो चरणमा उठाउने अनुमति चाहन्छु चन्द्रमानी चोइटिएर आधा भइदिन्छ चन्द्रमानी चोइटिएर आधा भइदिन्छ भेटै हुन औँसीमा झन टाढा भइदिन्छ चन्द्रमानी चोइटिएर आधा भइदिन्छ भेटै हुन औँसीमा झन् टाढा भइदिन्छ अँध्यारो त दियो मुनी दियो बाले पनि अँ्यारोत दियो मुनि दियो बाले पनि छाया उस्तै रातभरि तेलैहाले पनि जति दूरी उति माया गाढ़ा भइदिन्छ भेटै हुन्न औँसीमा झन् टाढा भइदिन्छ चन्द्रमानी चोइटिएर आधा भइदिन्छ बिहानिको पर्खाइमा रातै बितिजान्छ बिहानीको पर्खाइमा रातै बितिजान्छ साझ हुन्छ भरे फेरि आशै बित जान्छ आशाभित्र निराशा नै बाधा भइदिन्छ चन्द्रमानी चोइटिएर आधा भइदिन्छ भेटै हुन्न औसीमा झन् टाढा भइदिन्छ रूपेन पुनमगर बाख्लुङका श्रेष्ठ हुनुहुन्थ्यो उहाँलाई पनि यो आत्मीय साथका लागि हार्दिक आवाद कार्यक्रम स्वर्णिम प्रहरको विसौं श्रृंखलामा हुनुहुन्छ यति बेला ताराकुमको तेस्रो सांगीतिक सौगात स्वरूप अनिता लिम्बूको गजलीय शब्दभित्र कृष्ण भक्त राईको स्वर अनि संगीतमा तिमी सँगै बस्ने एउटा सांगीतिक गजल यो चरणमा मिसाउने अनुमति चाहे गजलपछि फेरि पनि हाम्रो भेट हुने नै छ अन्तिम चरणमा हामी सँगै रहनुहोला हर बाँी थियो तिमी सँगै बस्ने एउटा रहर बाँकी थियो जल्यौ सारा तर मैले रोको सहर बाँकी थियो रोको सहर ई बस ले रखी थी गयौ दो बाटोको मझेरीमा चोट दियौ दो बाटोको मझेरीमा प्रतीक्षा मै हर बाकी तिम संग बने एटा रर बाकी थी थी छोरे रत माचल ये को कथा लिख दौरे रत चल बेथा भित्र समझ को लहर बाकी थीओ लहर बाकी थी एउटा उता बाँकी थिए आकाशमा बादल मडारिनु अगावै सूर्यको प्रचण्ड ताप अब अवमूल्यन गर्दै निरीह बायको झक्का सहँदै जर्जर भूमिको एक भूखण्डमा एउटी आइमाई आफ्ना बहुबालसित दुई हात लगाइरहेकी छिन् ती निर्बल पाखुराहरू कोमामा छन् रक्त निष्क्रिय छन् कोशिकाहरू अर्धचेतन छन् तर प्रवाह गर्दैनन् भुते हसियाले घाँस काटिरहन्छन् मैलो मैलो चुराको आवाज मनले सुन्ने बेलासम्म आफू काटिनुको पीडा छैन किनभने नशामा बक्ने रगत पनि छैन आफ्नो रगतको चिन्ता छैन अर्काको चिन्तामा डुडेकी छन् सेतै फुलेका कपाल दाँत छरेर खोबिटा परेका गाला थोत्रो चोली पुरानो गुन्यू र च्यातिएको मजेत्रो अनि लत्रेको बटुका सम्हाल्दै जिन्दगीको अन्तिम सासगुर रहेकी उनी कति बेला तातो पानीको सहारा चाहिँ झुकिएर बोलाइन् होलिन् आफ्नाहरूलाई छोराहरूलाई आफन्तहरूलाई अनि कति आफ्ना यौवनका सुरीला रङ्गीला दिनहरू सम्झेर टोलाइन देउरालीको देउराली चुरोट खिल्दी निकालेर लामो सास तान्दै आँखा चिम्मो गरेर विगत र वर्तमान निहाल्दै धुहाँको सेहेतो लहरमा निस्केका अटेस्ट मटेस पीडाका गन्धहरू अनि परिवारले बुढेस दिने मायाका कोसेलीहरू फोक्सोले फ्याँकेको सेहेतो लहरमा हावाले रङ्ग्याइदियो होला जे होस् आफू पनि आँसु देखाइन् आफू पनि अरूलाई उज्यालो छरिन् मुखको घाँसोकेर खुवाउँदा जाडो र घाम छलेर हुर्काउँदा उनको एउटा रहर अड्केको थियो एउटा उद्देश्य थियो आमा बन्ने माएर ममताले सिंचित कुबेरको भन्दा बंदा ठूलो भण्डार बनाउन् तर भगत उनी एक दर्जन छोरा छोराछोरीबाट पनि आमा बन्न सकिन् श्याङजागर भई हाल अबुधाबीमा रहनुभएका स्पन्दनज्यूको एउटी आमाको कविता शीर्षको कविता थियो कार्यक्रम स्वर्णिम प्रहरको विशलामा नेपाली संचारिचार प्रवृत्तिका सहकारी प्रमोद के सोनीसँग हुनुहुन्छ अनि म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पणसँग कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइसकेका छौ अन्तिम चरणमा पनि तपाईँका केही सृजनाहरू वाचन गर्नुपर्नेछ त्यही क्रममा साहित्यको नयाँ विधा केसरा उठाउने अनुमति चाहन्छु राजाङदेवे सहयात्री पाँच थर हाल मलेसियामा रहनुभएका स्रष्टाको मुख शीर्षकको केसरा यो चरणमा यही मुखले कहिले हसाउँछ यही मुखले कहिले हँसाउँछ यही मुखले कहिले रुवाउँछ यही मुखले कहिले हँसाउँछ यही मुखले कहिले रुवाउँछ अरे साउ हो यार साउ हो यो मुख अरे साहू हो यार साहु यो मुख यही मुखले ऋणमा डुबाउँछ यही मुखले काल्डोमा फसाउँछ यही मुखले सन्यासी बनाउँछ यहीँ मुखले कहिले हँसाउँछ यही मुखले कहिले डुवाउँछ राज आन्देम्बे सहयात्री पाँच थर्का स्रष्टा हुनुहुन्थ्यो यति बेला मलेसियामा हुनुहुन्छ उहाँलाई पनि आत्मीय साथका लागि आर्थिक लभ कार्यक्रम फुर्णिम प्रहरको विषौं श्रृंखलाको अन्तिम चरणमा आइसकेका छौ अन्तिम चरणमा एउटा गजल उठाउने अनुमति चाहन्छु अर्जुन खडेलीजी हुनुहुन्छ म हिँड्ने बाटो फरक पाएँ मैले तिमी हिँड्ने म हिँड्ने बाटो फरक पाए मैले तिमीले टेक्ने मैले टेक्ने माटो फरक पाएँ मैले तिमी हिँड्ने म हिँड्ने बाटो फरक पाएँ मैले हाँसी हाँसी दिइहाल्यो मुठुभरी चोटहरू हाँसी हाँसी दिइहाल्यो मुटुभरि चोटहरू सम्झि दुख्ने घाउको टाटो फरक पाए मैले तिमी हिँड्ने म हिँड्ने बाटो फरक पाएँ मैले तिमीले टेक्ने मैले टेक्ने माटो फरक पाएँ मैले कति सर्क्यो छाती मेरो कति रोए नयन कत्ति चर्क्यो छाथी मेरो कति रोए नयन सन्चो नभई बल्झिदिने खाटो फरक पाएँ मैले तिमी हिँड्ने बाटो फरक पाएँ मैले तिमीले टेक्ने मैले टेक्ने माटो फरक पाएँ मैले माया पाउन पैसा रोज्यौ चक्कितमा भए माया पाउन पैसा रोज्यौ चकितमा भए तिम्रो मेरो मायाको साटो फरक पाएँ मैले तिमी हिँड्ने म हिँड्ने बाटो फरक पाएँ मैले तिमीले टेक्ने मैले टेक्ने माटो फरक पाएँ मैले अर्जुन खडेरीज्यूलाई पनि यो आत्मीय का इसका साथर्णिम प्रर को योसाई पेट मेला भत्मीय मन तपाल स्वर्णिम प्रर को बीसों बसाई कस्तो तपलाह सुझाव अन प्रतिक्रिया संगे विभिन्न विधागत सृजना पठान नबूलोला जिसका हम ईमेल ठेगाना साथी s-a-t-h-i-h-a-j-u-r-k-o गरी हजारी डी एच एर एट जीमेम तीन अर्क हम इड्रेस स्वर्णिमप्रीम सँगै फेसबुकमा स्वर्णिम प्रहर एसडब्ल्युएआरएनआईएमपीआरएचएआर नामक दुई फेसबुक पेज र एउटा प्रोग्राम अनि डब्लूडब्लूडब्लूट फेसबुक डट कम स्ल्यास नेपाली संचार रेडियो अस्ट्रेलिया मार्फत पनि सहयात्रा तय गर्न सक्नुहुनेछ अनि अर्को जानकारी स्वर्णिम प्रहरका अबका अङ्कहरू नेपाली संचार अनलाइन रेडियोसँगै डब्लुडब्लु डब्लु डट चिसापानी नेपाल डट ब्रकु सीएचआईएसएनआई डट मेरो मनको साथी डट पनि तपाईँले चाहेको बेला कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ एथेनजी आफ्नो महत्वपूर्ण समय खर्चिएर सोड्ने प्रहर सँगै रहनुभयो नेपाली संचार अनलाइन रेडियो सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझै निकट बनाउने माध्यम नेपाली संचार अनलाइन टिम अस्ट्रेलिया प्रति हार्दिक आभार साथै हाम्रो कार्यक्रम प्लफ मार्फत तपाईं सहयोग गर्नु भने चिसा नेपालका रामचरण श्रेष्ठ जीव प्रति पनि हार्दिक आभार यति बेला कार्यक्रमको अन्तिम सांगीतिक सौगात स्वरूप आकांक्षा बस्याल फिचरिङ कमल खत्री रिमा विक र कमल खत्रीको शब्दभित्र कमल खत्रीको संगीत तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण युवशीबाट छिट्टिने अनुमति चाह्यौं तपाईँको यो हप्ता सुखद अनि सृजनशील भन्नुहोस् भन्दै अर्को हप्ता भेट्ने बाचासहित किनारा लाग्यो है तमस्कार